दूरपश्चिमका वरिष्ठ कवि भट्टको निधन बैतडीको तल्लो सोराट क्षेत्रमा नरभक्षी चितुवा मार्न हतियार सहित जनाको प्रहरी टोली परिचालन टोली प्रभावित क्षेत्रमा पुग्यो खाद्यान्न अभाव हुने जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण आगामी असोजको पहिलो हप्ताबाट चामल आपूर्ति गरिनेको बाग बजार क्षेत्रमा प्रशासनको छड्के अनुगमन अनुगमन टोलीलाई झुक्याएर व्यापारले उपभोक्तालाई महँगीको मारमा पार्दै टीकापुर घटना को विषय में सदन में दोहोरो निमापत्ति गौरीफांडा नाकाई प्रधानमंत्री को भारत भ्रमण को एजेंडा में राखराष्ट्र मंत्री करने चलखे केही केही अनि उठाउनुहोस् यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा छोटो जानकारी दिनुहोस् फोन तपाईँलाई हामी गर्नेछौ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 सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के हीला रेडियो को वार्षिकोत्सव में सम्मान ुवा कहाँ यस्तो पानी खान लाग्नु भएको खै छोड्नु पानी खायो भने हाम्रो रोगहरू आक्रमण गर्न सक्छ त्यही भएर पानी एकदमै सफा हुनुपर्छ हाम्रो आँखाले देख्न नसक्ने साना जीवाणुहरू पनि हुन्छ पानीमा त्यसैले नि बुवा पानी उमालेर फ्युज प्रयोग गरेर फिल्टरहरू गरेर या त पानी शुद्धिकरण विभिन्न विधिहरू प्रयोग गरेर मात्रै पानी खानु पर्छ केसले सिकाउँछ घर आँगन र ओरपरको वातावरण पनि सधैँ सफा स्वच्छ बनाउनु पर्छ के अनि हामीले नियमित रूपमा सफा शौचालयको पनि प्रयोग गर्नुपर्छ बुवा शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ के मेरो छोरीले एक... एकदमै राम्रो मलाई एकदमै चित्त बुझेला अब म सधैँ शुद्धिकरण गरिएको पानी नै खान्छु आफ्नो घर वरिपरि सफा राख्छु नियमित रूपमा शौचालयको प्रयोग गर्छु शौचालय प्रयोग गरिसकेपछि राम्रोसँग साबुन पालीले मिची मिची हात धुने गर्छु लबुवा अब यो सफा पानी आरामले खानु जनहित का यूएसएआईडी को आर्थिक सहयोग में ग्रामीण महिला विकास तथा एकता रुडुक द्वारा संचालित पहल कार्यक्रम अंतर्गत खानेपानी तथा सरसफाई स्वच्छता प्रवर्धन वाश कार्यक्रम रूडुक डड़ेलदुरा रेडियो यूनिटी को सहका प्रभावकारी सूचना सुदूरपश्चिम का वरिष्ठ कवि पूर्णानंद भट्ट को आज तिरासी वर्ष को उमेर में निधन कंचनपुर जि कृष्णपुर नगरपालिकात बस् कवि भट्ट मस्तिष्क घात का कारण मृत्यु भय पारिवारिक स्रोत ने जनाये उन्हीं चार वर्षदि मस्तिष्क घात का कारण थाला पड़ उहां डोटी जिला गावी बड़ा खेतमा विक्रम सम्वत उन्नाइस सय नब्बेमा जन्मिन भएको थियो उहाँका मुख्य कृतिहरूमा सुदूरपश्चिमकै पहिलो शान्ति विज्ञान महाकाव्य रहेको थियो भने विभिन्न चौधवटा फुटकर काव्यहरू पनि लेख्नु भएको थियो उहाँ विभिन्न राष्ट्रिय र रा अन्तराष्ट्रिय पुरस्कारहरूबाट समेत सम्मानित हुनुभएको थियो उहाँ रेडियो नेपाल र अल इण्डिया रेडियोबाट सम्मानित हुनुभएको थियो उनका चार छोरा र चार नातिहरू रहेका छन् उनको भोलि कैलालीको गोदावरी घाटमा अन्त्येष्टि गरिनेछ बैतडीको तल्लोसराड क्षेत्रमा आतंक मचाउने नर्भक्षी चितुवा मार्न स्थानीय प्रशासनले हतियार सहित जनाको प्रहरी टोली परिचालन गरेको छ नरभक्षे चितुवाले दिनानुदिन मानिसको जान लिन थालेपछि जिल्ला प्रशासनले टोली परिचालन गरेको हो टोलीले आज बिहानैदेखि आफ्नो कार्य श्रुरू गरेको जिल्ला प्रहरी कार्यालय बैतरीका प्रमुख प्रहरी नायब परीक्षक बाल राणाले बताउनु छ तल्लो उदयदेव गाविसमा यसै महिना चितुआको आक्रमणबाट दुईजना बालिकाको ज्यान गएको थियो शनिबार राति उदयदेव नौ कफारीका हिराचन्दकी छोरी अञ्जली चन्दको लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो आईतबार बिहान जिला प्रशासन कार्यालय में बसों सुरक्षा समिति आकस्मिक बैठकले में स्थानीय प्रशासन ऐन दुई हजार अठाइसको दफा नौको चार बमोजिम नरबक्सी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित पन्ध्रजना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनु भएको छ सोही निर्णय अनुसार हतियारसहितको प्रहरी टोली तल्लो चलाटको पुगेको प्रहरी न्याय परीक्षक राणाले जानकारी दिनुभएको छ चितुवालाई मार्नका लागि थप सुरक्षाकर्मी परिचालन गर्न सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपासँग पनि कुराकानी भइरहेको उहाँले बताउनु छ प्रहरले स्थानीयहरूलाई चितुवाको आक्रमणबाट बच्नका लागि स्थानीयहरूसँग सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ तल्लो सराड़को कुलाउ विशालपुर आमचोरा महाकाली पञ्चेश्वर शर्माली उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म बाइस सर्वसाधारणले ज्यान गुमाइसकेका छन् विक्रमसम्म दुई हजार सालदेखि चितुवाले तल्लो सोराड क्षेत्रमा आक्रमण गर्न शुरू गरेको तथ्याङ्क छ चितुवालाई मार्नका लागि दुई हजार सालमा पनि नेपाल प्रहरी सशस्त्र प्रहरी र वनरक्षकहरूको टोली खटिएको थियो फेला पार्न टोली थियो अभाव हुने हिमाली र पहाड़ी जिल्लामा आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ नेपाल खाद्य धनगढ़ीका शाखाका अनुसार बाजुराको कोल्टी र मातडी डिपोका लागि बाइस हजार क्विन्टल बझाङको चैनपुर र विशौनी डिपोका लागि दुई हजार र अछामको मंगलचैन कमल तथा विनायक डिपोका लागि एक हजार चामलको कोठा छुट्याइएको छ यसै गरी बैतडीको पूर्चौड़ीहाट डिपोका लागि एक हजार र दार्चुलाको पारीबगर खण्डेश्वरी सोनसेरा डिपोका लागि चार हजार चामलको कोठा निर्धारण गरिएको शाखा प्रमुख डिल्लीराज बाजुरामा गत वर्षको भन्दा चालु वर्षमा चामलको कोटा बढाइएको छ गत वर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि असाममा भने यस वर्ष चामलको कोटा घटाइएको छ यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदार सम्झौता भइसकेको आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति गरिने शाखा प्रमुख लम्सालले बताउनु भएको छ बझाङमा अहिले पनि तीन सय चामल मौजियात रहेको तर त्यहाँ खाद्यान्न अभाव भएको भनेर संचार माध्यमहरूबाट प्रसारित समाचार असत्य रहे को दावी अन्दान को चामल महंगो भन्ने स्थानीय बासिंदा को गुनासों मध्यनजर करटा को चामल खपत कराउन रजीक आयो चाड़ पर्व में राहत दिन बाजुरा कोल्टी बाहे का डिपो में चामल को मूल्य साबिक भन्दा घटाइएको स्थानीयले प्रतिकिलो एकचालिस सा रूपमा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर सडतिस रूपैयाँ पाँच पैसा पुर्याइएको लम्सालले जानकारी दिनुभएको छ खाद्य अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्यभन्दा महँगै हुने गरेको जनगुनासो आएको थियो जिल्ला प्रशासन कार्यालय डुआ ने जिला सदर मुकाम को बाघ बजार क्षेत्र अनुगमन कर चाड़ नजिके संगे प्रशासन ने जिम्ख्य बजार बाघ बजार क्षेत्र में खाद्य पदार्थ पेय पदार्थ का साथ अन्य गैर खाद्य वस्तु अनुगम अन्गमन का क्रम में म्याद खाद्य वस्तु खास भेटी थे उपभोग्य मेती नगे चकलेट मसला भेटी थे छकेमन में निस्कृत पत्रकार सहित जिला प्रशासन कार्यालय बजार अनुगमन टोली ससना पसल व्यावसायिक दर्ता प्र नलिएको समेत पाइएको शाग प्रमुख जिल्ला अधिकारी करूाकर अवस्थीले बताउनु भएको छ यसैबीच बजारमा चर्को महँगी भए पनि व्यापारीहरूले अनुगमन टोलीलाई झुक्क्याएका छन् उनीहरूले अनुगमन टोली समक्ष वास्तविक बिक्री मूल्य बताए पनि सर्वसाधारणलाई महँगो मूल्यमा गैर खाद्य सामग्रीहरू बिक्री गरिरहेका छन् एक मूल्य पर्ने सामानलाई उनीहरूले चार हजारसम्म पनि रुइने गरेका छन् अनुगमन टोलीलाई सुनको जलप मात्र लगाइएको छड्की तिलहरको एक बताएको एउटा पसलका सञ्चालकले केही बेर सर्वसाधारणले उक्त तिलहरीको मूल्य चाड़ पर्व को मौका छोपे व्यापारी चर्क मूल्य में बिक्री कर अहिले बजार क्षेत्रका हरेक पसलमा एउटै किसिमको सामानको मूल्य फरक फरक रहेको छ यो विषयमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले हरेक सामान किन्दा व्यापारीहरूबाट सामान खरिद गरेको बिल माग्न आग्रह गरेका छन् मूल्य अधिक लिएको छ यसैबीच कैलालीका डेरी तथा मिठाई पसलहरूमा अनुगमन गरिएको छ कैलाली जिल्लामा रहेको धनगढ़ी बजारमा रहेका डेरी तथा मिठाई पसलहरूमा आज अनुगमन गरिएको हो अनुगमन समितिद्वारा टोलीले शीतल डेरी दुध दही भण्डार राम डेरी गोकुल स्वीट हाउस जोसी क्याफे खत्री स्वीट हाउस महावीर भोजनालय ब्लूस्टार स्वीट हाउस अनुपमा बेकरी र विष्ट स्वीट हाउसमा अनुगमन गरिएको हो अनुगमनका क्रममा टोलीले म्याद नागेका पेय पदार्थहरू बरामद गरी नष्ट गरेको छ भने भान्सा फोहोर भएको भेटाएको र सरसफाइमा ध्यान दिन सुझाव दिएको छ व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कार्यवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ व्यवस्थापिका संसदको आज बसेको बैठकमा शून्य समयमा बोल्ने क्रममा एमालेका सांसद हर्क बोल राईले आठ जना प्रहरी र नाबालकको हत्या गर्ने गरी टिकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै आपत्ति जनाएका थिए उनले जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको सजाय हुनुपर्ने मांग गरेपछि कैलालीकै सांसद चौधरीले नियमापत्ति गरे उनले अदालतमा विचाराधीन विषयमा कसैलाई जघन्य अपराधी भनेर अधिकार भन्ने अधिकार कसले दियो भन्दै प्रश्न समेत गरेका थिए उनले सांसद राईको भनाई संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख ओन्सरी घरतीले यो विषयमा आफ्नो ध्यानकर्षण भएको बताउनु भएको छ लगतै उठेका एमाले सांसद चुडामणी विक जंगलीले चौधरीको नियमापत्ति संसदको कुन नियमावलीको कुन धारा अन्तर्गत हो भन्ने प्रश्न समेत गर्नुभएको छ यो विषयलाई नतन्काउन आग्रह गर्दै सभामुखले उनलाई बस्न आग्रह गरेपछि साम्य भएको थियो कैलालीको पथरिया दुई स्थित कुलरिया नहरमा डुबेर एकजनाको मृत्यु भएको छ पथरिया दुई अमौराका विपतराम चौधरीका सोह्र वर्षीय छोरा रमन चौधरीको मृत्यु भएको हो आज बिहान कुलरिया नहरमा माछा मार्न गएका रमन चौधरीलाई स्थानीयहरूले नहरमै मृतवस्तमा भेटाएका हुन् मृतक चौधरीको सह पोस्टरमार्टमका लागि टीकापुर अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी शाहक निरीक्षक उदय साउदले जानकारी दिनुभएको छ यो वर्ष पनि बैतडीमा मकै उत्पादनमा वृद्धि हुने देखिएको छ जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष समयमै मकैका लागि अनुकूल वर्षा भएकाले गत वर्षको तुलनामा मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ जिल्लाका विभिन्न ठाउँमा किसानहरूले दिएको जानकारी अनुसार यो वर्ष मकै उत्पादन दोब्बरले वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक दान सिंह महराले जानकारी दिनुभएको छ केही ठाउँहरूमा भने हाहरी र जंगली जनावरहरूले पुर्याएको नोकसानीका कारण मकै उत्पादनमा हरास आयो यस्तै परम्परागत रूपमा मकैको खेती गर्दै आएका यहाँका किसानहरूले उन्नत जात र आधुनिक पद्धतिबाट खेती गर्न थालेपछि औसतमा गत वर्षभन्दा कम्तीमा पच्चीस प्रतिशतले मकै उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी कर्णबहादुर चन्द्रले बताउनुभयो जिल्लामा आधुनिक खेती प्रणालीको विकासका लागि वृहत्तर मकै उत्पादन कार्यक्रम संचालन गरिएको र किसानहरूलाई यो वर्ष 20 मेट्रिक टन उन्नत जातको मकै वितरण गरिएको उहाँले जानकारी दिनुभयो भैतडीमा करिब चौध हजार हेक्टर क्षेत्रफलमा मकै खेती लगाउने गरिन्छ चनाका लागि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा राख्न परराष्ट्र मन्त्रीलाई देउबाको निर्देशन कैलालीमा सुकुमवासीलाई लालपूर्जा दिएको तीन सय बिघा जग्गा कब्जा गर्ने चलखेल विफल विप्लव नेतृत्वको नेकपा माओवादीले जनसत्ता पुनर्गठनमा तीव्रता दिने लगातका एकैछिनपछि प्रस्तुत गर्ने फिर चे हाई बुढ़ी थोक भाने की थी मैं ले तो चार थोक मात्र सम्झे। अब फेरी था। ओहो दाई तक मेवा के साग मेरे करे बारी मैले भनेको कुरा चाहिँ आफ्नै करेसा बारीमा फल र हरियो तरकारी किन रोप्दैन त्यसो भनेर हुँदैन चक्रे आफ्नो स्वास्थ्यको निम्ति समय त निकाल्नु पर्यो नि आफ्नै करेसा बारीको विसादी नहालेको हरियो परियो खायो भने पो दिमाग फुर्तिलो र शरी स्वस्थ हुन्छ म पनि यस पालाेसा बारीमा फल फुल तथा हरियो साग लगाउँछु अनि आफू सहित आफ्नो परिवारलाई पसिलो खाने कुरा खुवाउँछु शरीरलाई चाहिने पौष्टिक तत्व परिपूर्तिको लागि आफ्नै करेसा बारीमा फल तथा हरियो साग लगाउने गरौं र नियमित खाने गरौ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र ओहो, नमस्कार बाउजू ओहो नमस्कार स्वयंसेवीका नानी केही काम कि आइथ्या कि ए अरू त केही काम नै हो रे बौजू यो बाल भिटा दिउ कि भिभर आया हु के हो नानी बाल पन्नर पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो ना ना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो, यो बच्चाको खनाइनु मिसाईबाट खुवाउनु पढन छ बाल भिटा छ महिना पुरा भएपछि है दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन ए खुबै निकै कुराले अर्यातमले त बच्चाको शारी र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्त्वको कम हुन बटलै जोगाउँछ बालबिटा खुवाया पछा बच्चा चलाख दे फुर्ती फार्ती भएका हुनन् बालबिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाई रोग लाग्छ बाकलो जाउलो मिसाएको खानु लिटो जसम खाने कुरा मिसाई भएर खुवाउनु पढन छ एक वर खाने कुरा खुन्ज्या एक, एक पाकेट बाल भिटा पुरै मिसाईबाट खुवाउनु पढन छ हो भाउजू एक कुरा निकै बुझ बाल भिटा खाना मिसाए भने त्यो आधा घन्टा भितरै सबै खुवाइ सक्नु बालभिटा समुदाय प्रबर्धन कार्यक्रम का जिला स्वास्थ्य कार्यालय डड़ेलधुरा रेडी यूनिटी को सहकार तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी एनपीबाट युनिटी खबर सुन्दै हुनु भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमका वरिष्ठ कवि भट्टको निधन भैतडीको तल्लो सोरा क्षेत्रमा नरभच्सी चितुवा मार्न हतियार सहित पन्दजनाको प्रहरी टोली परिचालन खाद्यान्न अभाव हुने जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण गरिने को कोटा निर्धारण ढडेलधुराको बागबजार क्षेत्रमा प्रशासनको छटके अनुगमन अनुगमन टोलीलाई झुक्याएर व्यापारीले उपभोक्ता घटना मा कोी का सभापति शेरबहाद्र देवाल कैलाली धनगड़ी संग जोड़ गौरी फंडा नाका स्तरो उन्नति प्रधानमंत्री को भारत भ्रमण को एजेंडा में राखन पर मंत्री डकाश शरण महत निर्देशन दिया आज सुदूरपश्चिम का उद्योगी व्यवसायी राजनीतिक दल का नेता बुढा नीलकण्ठ पुगेर देउबालाई उनीहरूले गौरी फण्डा नाका सुदूरपश्चिमको विकाससँग जोड़िएको भन्दै नाकाको अवस्था सुधारका लागि पहल गरिन आग्रह समेत गरेका थिए लगतै देउबाले व्यवसायी नेताहरूकै सामुन्यमा पार्टी नेता, नेता समेत रहेका परराष्ट्र मन्त्री महतलाई फोन लगाए र भने यो हाम्रो धनगढ़ी छ नि धनगढ़ी गौरी फण्डा नाकालाई स्तोरो उन्नति गर्न एजेण्डामै राख्नु उताबाट परराष्ट्र मन्त्री महतले के भने सुनिएन तर देउबाले भने आर्यणले के हुन्छ र एजेन्डामै राख्नुहोस सा। एक सातादेखि काठमाण्डुमा रहेका सुदूरपश्चिमका उद्योगी व्यवसायी र नेताहरूले गौरी नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाइनुपर्ने मांग गर्दै मन्त्री भारतीय राजदूतदेखि प्रधानमन्त्री प्रचण्डलाई समेत भेटिसकेका छनृ कैलालीको फूलबारीमा सुकुम्बासीलाई लालपुर्जा दिइएको तीन सय विघा जग्गा कब्जा गर्ने चलखेलले धाउँदा धाउँदा मुद्दा किनारा नलागेपछि स्थानीय बासिन्दाहरूले जिल्ला प्रशासनलाई गुहारेका हुन् आज प्रशासनमा भएको छलफलमा सुकुमवासीलाई दिएको जग्गा हडप नखोज्नेहरूको चाल रोक्दै उनीहरूलाई जग्गा दिने र मुद्दालाई आगामी दिनमा उठान नगर्ने सहमति भएको हो अबदेखि सुकुमवासीलाई दिएको सेतो लालपूर्जा उनीहरूकै रहने र अरू कसैको हक नलाग्ने पत्रोत कार्य जगह उन्नाबे साल में राजा त्रिभुवन ने दिए लाल मोहर को कागज पेश करते फूलबारी का साढ़े चार सौ परिवार कोस बनाने खेल हत्न समय में दरबार जनकराज पांडे का नाती पर विभिन्न व्यक्तिहरूलाई परिचालन गरी जग्गा कब्जाको चलखेल गरिरहेको थाहा पाएपछि स्थानीयहरू न्यायका लागि विभिन्न निकायहरू धाएका हुन् आफूहरूलाई विभिन्न प्रलोभन तथा धकधम्की दिएर हस्ताक्षर गर्न लगाएको स्थानीय महिला अशोकी देवी चौधरीले बताउनु भएको छ वीता ऐन दुई अनुसार दिइएको सम्पत्ति फिर्ता हुने भनिएको अवस्था र त्यसपछि पनि पटक पटक गरी तीन पटक यो मुद्दालाई उठाइदै आएको छोग दुवै भएकाहरूको नै भोगाधिकार हुने गरेको अवस्थामा विभिन्न पार्टीका नेताहरूको अगुवाईमा सुकुमवासीहरूलाई उठीवास बनाउने खेल भइरहेको थियो स्थानीय बासिन्दाहरूले आफूहरूको जग्गा खोज्ने चलखेल भइरहेको थाहा पाएपछि त्यसलाई रोक्न लागेको स्थानीय बासिन्दा प्रवीण कुवरले जानकारी दिनुभएको छ दुई हजार बान्न सालमा सुकुमवासीहरूलाई दिएको लालपुर्जा भएको जमिन पाण्डेकै हो आवश्यक परिमा जुनसुकै बेला दिन तयार छु भन्ने स्थानीयहरूलाई झुक्क्याएर कागज बनाउनका साथै दिएको भएको जग्गाको केही भाग दिएर बाँकी पाण्डेलाई दिने काम समेत बनाइएको थियो आफूहरूलाई दिएको जग्गा खोज्नका लागि राजनीतिक दलका नेता र दलहरू सक्रिय भएकाले त्यस्ता काम गर्ने सबैजनालाई कार्यवाही गर्नुपर्ने स्थानीय भीमबहादुर चौधाराले माग गर्नु भएको छ चार नम्बर गोसाराले फाइल पठाएकाले त्यसको प्रक्रिया अगाडि बढ़ाउनका लागि पठाइएको मालपोत कार्यालय जनाएको छ मालपोत कार्यालयको मिलिमत्व भएको आशंका स्थानीय गरिरहेका बेला यो मुद्दालाई किनारा लगाउनका लागि त्यहाँ कर्मचारीलाई स्थिति बुझ्नका लागि पठाइएको र यसलाई सधैँका लागि बन्द गर्न खोजेको कार्यालयको भनाइरहेको छ दशौ राष्ट्रीय मानव बेचबीकन तथा ओसार पोषार विरूद्व को दिवस कंचनपुर में रैली सहित विभिन्न कार्यक्रम करी मनाई एवटे लक्ष्य एवटे सारानव बेचबीकन कों हम साझा सरोकार नारा रही दिवस में समेत विभिन्न कार्यक्रम करी मनाई हो जि प्रशासन कार्यालय शुरू हो राली महेन्द्र नगर परिक्रमा करी मदन कोण सभा में पिणत दिवस का अवसर में सदर ग्रामीण स्तरका क्षेत्रमा समेत मानव भेचविखन विरूद्ध विभिन्न जनचेतनामूलक का कार्यक्रम गरी दिवस मनाउन लागि माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनु भएको छ लामो समयसम्म महसूल नबुझाउने ग्राहकलाई लाइन काट्न थालेपछि ग्राहकले महसुल बुझाउन थालेका छन् नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगड़ीले करिब एक महिनामा एक सय पञ्चासी जनाको विद्युत लाइन काटेकामा एक सय अठार ग्राहकले बाँकी रहेको बक्यौता रकम तिरेर विद्युत लाइन पुनः जोड़ेका छन् प्राधिकरणले मिटर वेलिङ भएको मितिले दुई महिनासम्म पनि महसूल नबुझाउनेको विद्युत समयमै महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि संकलन हुन थालेको छ लाइन काट्न थालेपछि दुई हप्ता यता मात्रै झण्डै त्याइस लाख बक्यौता संकलन भएको वितरण केन्द्रका इन्जिनियर मोहनदेव जोशीले बताउनु छ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपा माओवादीले भदौ बीस गतेदेखि कार्तिक अठाइस गतेसम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो यही भदौ एघार गतेदेखि चौध गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले संघर्षका विभिन्न कार्यक्रमहरू तय गरेको थियो पत्रकार सम्मेलनमा विप्लव माओवादीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रिकाण्डले अब जनसत्ता पुनर्गठनमा तीव्रता दिने बताउनु भएको छ साथै जनजीविका मुद्दा अघि सारेर भदौ बीस गतेदेखि पच्चीस गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने उनले बताउनु भएको छ विप्लव माओवादीले दाल चामल तेल चिनी तरकारी फलफूल दुध र मासुमा पचास प्रतिशत मूल्य घटाउन सरकारसँग अपना माघ सहितको ज्ञापन पत्र सरकारलाई भदौ 22 गते बुझाउने निर्णय माओवादीले गरेको छ भदौ 28 गते देशव्यापी मसाल जुलुस र असौज पाँच गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ संघर्षका कार्यक्रम अन्तर्गत असौज पच्चीस गते देशव्यापी एक घण्टा विहान नौदेखि दश बजेसम्म चक्काजाम गर्ने र दश तिहार कार्तिक अठाइस गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक कुरो अधिकारीलाई अतरियाले जनाएको छ आज अपरा चार बजीतिर कैलारीको चौमाना नौ कुचैनी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नातिन ख चार नम्बरको बसले सोही दिशाबाट आइरहेको साइकल कुचैनी बस्ने वर्ष बरस पैंतिसका चन्द्र चौधरीलाई ठक्कर दिएको छ ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ बस आज राती देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी र मध्य क्षेत्रका केही ठाउँ र पश्चिमी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वाधन महाशाखाले जनाएको छ सुदिका वरिष्ठ कवि भट्टको निधनमा नरभंशी चितुवा टोली प्रभावित क्षेत्रमा पुग्यो खाद्यान्न अभाव हुने जिल्लामा धुवानी अनुदानमा बिक्री वितरण गर्ने चामलको कोठा निर्धारणको पहिलो हप्ताबाट चामल आपूर्ति गरिने दुराको बागबजार क्षेत्रमा प्रशासनको छटके अनुगमन अनुगमन टोलीलाई झुक्याएर व्यापारीले उपभोक्तालाई महँगीको मारमा पार्दै मा मा निमापत्ति गौरी फाकालाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा राख्न परराष्ट्र मन्त्रीलाई देउबाको निर्देशन र कैलालीमा सुकुमवासीलाई लाल पूर्जा दिएको तीन बिघा जग्गा कब्जा गर्ने चलखेल विफल या सुरे स्लाई धने बाद समाचार हरू, Radio समाचार RadioUnity.com.np बाट बेला यसबरका लागि साँझ साढे सात बजे साझा सुन्न सक्नुहुनेछ